नमस्कार अर्पण सबैका सय चार थप्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा संसारभरिक साथ सुनिरहनु भएको दिउँसो एक बजेको मा मा। नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले माओवादीलाई राजवादी भन्नेहरू भारतीय दलाल भएको बताउनु भएको छ सुनौलमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष गजुरेलले सामन्ती राजतन्त्र विरूद्ध जनयुद्ध लडेर गणतन्त्र तन्त्र ल्याउने माओवादीलाई राजवादी भन्नेहरू भारतीय दलालहरू भएको बताउनु भएको छ माओवादी अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख कजरेलले भारतीय विस्तारवाद र साम्राज्यवादको इसारामा चार मोर्चा बनेको उल्लेख गर्दै नोकरसाई फाँसीवादी सरकारले गरेको निर्वाचनमा माओवादी कुनै हालतमा नजाने बताउनुभयो संविधान सभाको तयारी स्वरूप नेपाली कंग्रेसले आजबाट प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू गरेको छ प्रत्येक जिल्लाबाट दुई दुईजना र विभिन्न भातृ संगठन र केन्द्रीय सदस्यहरू गरी करिब तीन सय जना सहभागी रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सभापति सुशील कोइरालाले उद्घाटन गर्नुभएको छ कंग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामी मंगिर चार गते हुने संविधान सभाको निर्वाचनलाई ध्यानमा राखी पचहत्तरै जिल्लाका दुई निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा सूचित गर्ने यो अभियान शुरू गरेको हो पर्सिसम्म चल्ने प्रशिक्षणमा समसामिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण नेपाली कंग्रेस र अन्य दलबीचको भिन्नता तथा भावी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तुका बारेमा सहभागीले छलफल गर्नेछन् प्रशिक्षक प्रशिक्षण लिइसकेपछि तयार हुने प्रशिक्षकहरूले देशव्यापी रूपमा आफूलाई तोकिएको जिल्ला एवं निर्वाचन क्षेत्रमा पुगेर प्रशिक्षण सञ्चालन गर्ने कंग्रेसले जनाएको छ मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलाई एकीकृत नेकपा माओवादीका नेता बाबुराम मसाईले रासालाई जेल हाल्नुपर्छ भन्ने अभिव्यक्ति दिनु गलत भएको बताउनु भएको छ मधेसी पत्रकार समाजले आज बेरगजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मर्साईको अभिव्यक्ति संकीर्ण मानसिकताको उपज भएको बताउनु भएको छ पूर्व संसार मन्त्री यादवले कुनै पनि व्यक्ति विशेषले गणतन्त्रलाई खतरा पुर्याउने काम गरेको छ भने त्यो सही नहुने बताउँदै उसलाई प्रक्रिया अनुसार कार्यवाही हुनुपर्ने चुनाव जनताको चाहना भएको र देशले निकास पाउने भएकाले मंगिर चार गतिका लागि तोकिएको दोस्रो संविधान सभाको नि, निर्वाचनको विकल्प नभएको अध्यक्ष यादवको भनाई छ चुनावमा जानुभन्दा पहिला सबै दल सहभागी हुने वातावरण निर्माण गर्न प्रमुख दलहरूलाई उहाँले सुझाव दिनु छ चितौनको भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको छ अस्पतालमा वार्डको क्षमताभन्दा बढी बिरामीहरू आएपछि उनीहरूको भूमै उपचार गराउन बाध्य भएको अस्पतालले जनाएको छ दैनिक पच्चिस जनासम्मलाई डिस्चार्ज गर्दा पनि ठाउँको अभाव अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभएको छ पानी परेको बेला बिरामीको संख्या कम हुने र पानी नपरेको बेला बिरामीको चाप अत्याधिक हुने अधिकारीले बताउनु छ बढी पैसा तिरेर उपचार गराउने क्याबिन समेत भरिभराउ भएको उहाँको भनाई छ तत्काल ज्वरो आउँदा आततिर धेरै जस्तो बिरामीहरू अस्पताल आउने गरेको अधिकारीले बताउनु भएको छ अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिनुभयो चितवनमा उच्च ज्वरो र डेंगुले कारण अघिल्ला वर्षमा प्रकोपको रोप लिएको थियो तर अहिले त्यस्तै अवस्था नरहेको अस्पतालले जनाएको छ उपचारका लागि आउनेहरूमा सरुवागका बिरामी धेरै रहेका छन् भाइरल ज्वरो टाइफाइड आऊ तेत्तिस प्रतिशत रहेको छ गर्मीको मौसम र पानी पर्ने रोकिने भएकाले समस्या आउने भएकाले खानपानमा विशेष ध्यान दिन खली सल्लाह समेत दिएका छन् दादिङको दुसा गाविस छ भुवा भन्ज्याङमा गए मिनी ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ तरकारी पुरै र चरौतीबाट भुवा भन्साङ फर्किँदै गरेको बादुई ख नौ पाँच दिन एक नम्बरको मिनी ट्रक राती एघार बजेतिर रा। सड़कबाट तल खस्दा स्थानीय पचपन्न वर्ष लीलानाथ श्रेष्ठको ज्यान गएको जोगीमा र प्रहरी चौकीका प्रमुख बालकृष्ण भर्साले जानकारी दिनुभयो घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ गम्भीर घाइते ट्रक चालक राज विक भोज बहादुर श्रेष्ठ मनिषा छेत्री र लक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ लगिएको छ अरू दुईजना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा टिएर पल्टिएको प्रहरीको अनुमान रहेको छ उत्तर र दक्षिण कोरियाले आज युद्ध विरामको साठी वार्षिक उत्सव मनाउँदैछन् वार्षिक अवसरमा उत्तर कोरियाले आज विशाल सैन्य परेड आयोजना गरेको छ मिसाइल मोबाइल लल्चर ट्याङ्कर लगायतका अत्याधुनिक हतियार सहितका सैनिकले राजधानी पेङमा परेड निकालेका छन् उत्तरले गएको हप्तादेखि नै रयाली तथा आदेश बाजी गर्दै आएको थियो युद्ध विरामको वार्षिक उत्सवका अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पार्क्योन हेले उत्तरले अर्को पक्षीलाई उत्तेजित पार्ने खालका कुनै पनि गतिविधि गरे त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफू उत्तरसँग आपसी विश्वास अभिवृद्धिका लागि काम गर्ने बताउनु भएको छ वास्तविक परिवर्तन र प्रगतिको बाटोमा हिँड्न चाहने हो भने आणविक हतियारको विकास रोक्न उहाँले उत्तरसँग आग्रह पनि गर्नु भएको छ उत्तर र दक्षिण कोरिया बीच सन् शुरू भएको युद्ध सन् उन्नाइस सय त्रिपन्न जुलाई सत्ताइस तारीकमा युद्ध विरामसँगै टुङ्गिएको थियो त्यसै तापनि दुवै पक्ष बीच शत्रुतापूर्ण व्यवहार भए पनि एकअर्कामाथि आक्रमण भने गरेका छैनन् र वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो 2020 ट्वेन्टी क्रिकेट आज हुने भएको छ पाँच एक दिवसीय क्रिकेटमा तिनैकले पराजित भएको वेस्ट इन्डिज एक, वे एक दिवसीय क्रिकेटको बदला लिने प्रयास गर्नेछ पाकिस्तानपछि पहिलाकै फर्म दोहोऱ्याउन खोज्नेछ खेल नेपाली समयअनुसार राति पाउने बाह्र बजी सुरु हुनेछ नमस्कार